हे अलमल पढे पै माटो मानेस गाने साना गाने सलो मायाको गाउँ त चिने घर गर्नु नमस्ते म लोकदोहरी गायक गुणेन्द्र विश्वकर्मा अं सुन रेडियो अर्पण एक सौ चार थो पांच मेघर्ष अर्पण सब का अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार र यो हो कार्यक्रम अर्पण शुभ साझ नमस्कार नमस्कारङ्गीतिकैका लागि रेडियो अर्पण एक सय चार पाँच मेगाहरू कुराकानी गर्नको लागि अनि कुराहरू तपाईँको आफ्नो आफन्तजनसम्म पुऱ्याउनुको लागि अनि तपाईँलाई केही मिठो आवाजबाट मनोरञ्जन दिलाउनुको लागि प्राविधिक मित्र विष्णु अनि राजसँगै आवाजबाट समुपस्थित भएको छ कार्यक्रम सुब सांस ली हर एक दिन यही समय यहाँ नी बलुका सात बजे समय में आने गर्स साझ पख तब सक मीठा कुरा दिनभरी काम ग थकाई में हो तकाई मेटा को लगी विभिन्न गीत संगीत संग संगे तबरी को कार्य कस्त रहो इस क्राककाश तब सुख दुख अठा नमीठा तिता तिता अठा मीठा, मीठा कुरा हम यहाँ करने कार्यक्रमहरूसको अबको केही आधी घण्टाको समयमा सँगसँगै सुना सपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ अवश्य पनि तपाईँले यस फोन नम्बरमा कल गर्न सक्नुहुनेछ हजुर एकदमै आरामकुशल छ है हजुरको त्यति छ सुनाउनुहोस् न हाम्रो समुदायको एकदम विशेष के छ विशेष केही छैन हजुर मेरो हेर्नु न चितौन बसिएको छ है अब खाइएको छ अब त्यही चाहिँ भन्नुभयो खासै केही छैन कसो घुमो खायो त्यस्तै छ दादा अनि काठमाडौँको यात्रा कहिले हुन्छ काठमाडौँ दादा म आज जाने भन्ने कुरा थियो होइन मेरो सानो सानो अफिसियली कामले चाहिँ म एक दुई दिन फेरि चितवनै बस्दै वेट गर्दैछु अब जानु चाहिँ म तपाईँलाई म काठमाडौँबाट बोल्दैछु भनिहाल्छु नि दादा पक्का यसो के हजुर नहेरी त कहिले सकेसम्म कोसिस गर्छु होइन प्रयास गर्नुपर्छ है हजुर अनि अरू के छ आज दिनभरि पानी परेको दादा एकदमै आज पानी मजाले पर्यो घोडादेखि छ भिजेको नि त छापा बाहिर गएको थिएँ म पनि त्यहाँ डेटिङ जानु भएको थियो क्या कल्ले पनि काठमाडौँ जाँदै हुनुहुन्छ हामीलाई पताउँछ नि तर स्वर्गबाट झर्नी अनि हुन त होइन तर पनि फरक फरक पर्दो रहेछ क्या दादा खै के हो के हो खै मेरो मन नै हो कति मान्छेहरूलाई निलमको बोलीलाई गर्छ निलमले फेरि भन्दै यो भएन है हजुर खासै त्यस्तो भनेको त होइन तै पनि हुँदो रहेछ भन्दै नै मेरो चाहिँ हेर्नुहुन लागिसकेको तर म आज अलिकति हजुरको कार्यक्रममा ट्याक गफ गरेर होइन बिहान कुरा गरेको थिएँ मैले म बोल्ने बुझ्नै सकिनँ तर फोन ठ्याक्क सम्झना एकछिन वेट गरेर अनि अहिले भर्खर आइपुग्नु भएको होला उहाँलाई धेरै नमस्ते गुड मर्निङ भन्छु अनि ए सरी सरी गुड इभिनिङ भनेको छु सर करेक्सन गरेँ है अनि हाम्रो राजभाइजे बिदा भएर जाँदै हुनुहुन्छ उहाँलाई धेरै सम्झना छ अब जहाँ गए पनि हामी छँदैछौँ होइन सर्वप्रथम अब मैले नाम लिनुपर्दा निरु तामाङ निशा तामाङ कल्पना तामाङ होइन सन्जु चौधरी चाहिँ भोलि इन्डिया जाँदै हुनुहुन्छ उहाँलाई चाहिँ एकदम धेरै धेरै शोभायात्रा भन्न चाहन्छु हजुर उहाँले नसुनेसम्म पनि कतै साथीहरूले निलम अधिकारीले सम्झेको छ भनेर उहाँलाई सायद सुनाइ लक्ष्मी गुरुङ राधा कुमार उहाँले धेरै धेरै सम्झिनुहुन्छ सम्झिरहेको छु तारदा खनाल उमा दानिया अनि गोमा मगर ज्योति मगर अङ्क सानु गुरुङ नम्रता चौधरी सङ्गीता केसी पार्वत पार्वती लामा अङ्किता न्युपाली अञ्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा चुवेदी रोश्नी तामाङ सलिना अनि रोशी अनि सुनौ नै बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल घमण्ड राणा मगर चाहिँ उहाँ चाहिँ अलिकति यो भनौँ न आफ्नो जबको सिलसिलामा उहाँ चाहिँ उटोट गनुभएको छ उहाँलाई धेरै धेरै अब शोभायात्रा भनिसकेको छु गइसक्नु भएको छ होइन अनि दिपक आचार्य धर्म बस्ने सुदन तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का जनक शाह पुणाबहादुर थामा पृथ्वी डुमराकोटी माधव सुवेदी शिव चरण चौधरी बुद्धि घिमिरे राजेश गिरी केदार पोखरेल धन विकास कार्की अनि दादा सुन्नु न हजुर अनि मेरो एकदम उस्क्रेन भएछ क्या निलमी बोलेको आइदिएन दाजु हुनुहुन्छ मेरो नर गोयल उहाँलाई धेरै धेरै सम्झेको छु होइन दादा 哦是的。還有主要田野的我們他們呢,我們也 एकदम टनलाइन लैसानको लागि मित्र विष्णुको सहयोग मिलेर सुन्न सपना के लाइन स्वागत नमस्ते. नमस्ते, लीजा. बेला-बेला सम्पर्केलामा तपाईँ बेला बेलामा हराउने बिमार लाग्छ होइन त्यही भएर अहिले पनि घरमै छु घर भन्दा बाहिर जाँदाखेरि चटक्कै बिर्साउनु हुँदो रहेछ हल्का बिजुली बिर्सेको जस्तो लाग्यो त्यही त मलाई कि लिजाले सम्झ्यो होला सायद है उक्क उक्क भइरहेको थियो ढिलो हुन्छ के हो आज लिजाले खानै नपकाएको हो क्या मैले होइन मैले होइन खाना पकाएकोले पकाउनु भएको आज तिन बजी त हल्का दिउँसो पानी परिरहेको थियो है अनि यति बजारतिर जानुपर्ने थियो उताको है आए घरमै बस्थे सुती त्यही हो हुन्छ त अब अन्तिममा सोझ्नुहोस् हजुरको लागि अनि हाम्रो कन्ट्रोल रुममा रहनु भएको विष्णु राईको लागि राजको लागि होइन अनि हाम्रो यो अर्पुल हो लिमिजको लागि अनि प्रतीक्षा दिदीको लागि अनि पागरको लागि अनि हजुर हजुरलाई त भनिसके अनि अर्पुङ सरी अर्पु हो लिमिसको लागि अनि मलाई सिनेमा चाहिँको लागि र मेरो दिदी दुर्गाको लागि पनि नमस्कार अलिजा वर्षाबाट कल गर्नु भएको थियो कुराकानीहरू उहाँसँग तपाईँ पनि कार्यक्रमको इन्चोजनिक इष्ट मित्रलाई सम्झन चाहनुहुन्छ अनि मिठा मिठा कुराकानी गर्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस तिन सय तेत्तिसको लाइन खोलाएको छु एउटा आवाज राख्छु आवाजपछि आउँछु सु, सुन्दै गर्नुहोला ले सै राम्रो शिर घाम्रो शिर हजुर सम्पर्कीमा पनि यो आवाजबाट तपाईँको मन अलै सिधो भयो होला है दिनभरिको थकाई छ थकाइ मेट्नको लागि पिँढेको जेलमा बसिरहनु भएको छ नजिकै रेडियो छ सँगै सँगै हातमा फोन पनि छ झाल गर्न सक्नुहुनेछ पाँच त्रिसठी 332 र 333 को लाइनमा तपाईले फोन गर्न सक्नुहुनेछ तपाईको साथमा प्राविधिक मित्र दोये विष्णु राज अनि आवाजबाट सोम्स अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण 11485 मेगा हर्सको प्रस्तुति अर्पण शुभसांस सुनि रहनु भएको छ अर्को साथी लाइनमा गर्नुहुन्छ सा। स्वागत गर्छौं हलाउ हजुर नमस्ते नमस्ते हजुर आ ごउनुहोस् म रनफाद 10 मा छ रनफाद 10 बाट शुभनाम यसक देश गर्नुस् त हजुर गेस्ट गर्नुपर्ने हो बिर्से जस्तो लाग्यो रनपा दसबाट खाना खानु भयो किरण जस्तो त लागेको थियो है लागे। किरण म अलिकति कन्फ्युज भएँ कि त्यही भएर के छ अरू हालखबर सुनाउनु पानी परिरहेको थियो पानी बस्यो है अब त काम छैन यो पानीको होइन आइदिए पनि हुन्थ्यो होइन किनकि गर्मी छो त हुनु पर्यो नि होइन गर्मी पनि छ शीतल पनि यो पानी धेरै आयो भनी अलिकति नारायणी ठुलो भएर आउने हो कि भन्ने समस्या पनि छ कि अनि अरू के भइरहेको छ खाना खानुभयो अनि आजको दिन कस्तो रह्यो टाढी यता आउनु भएन टाढी त जानुभयो तर रेडियो अर्फमा चाहिँ आउनु भएन है रेडियो अर्पणलाई त अब नगयो भने माया त कहाँ मार्न सकिन्छ आएको भए भेटघाट हुन्थ्यो होइन सुन्नुहोस् सर्वप्रथम रेडियो अर्पणलाई मेरो लक्की भाइलाई मेरो साथी राकेश लामा भाइ उमेश दिनेश अनि मलाई सन्चिने नतिने सम्पूर्णलाई हस्तो सुड नमस्कार नमस्ते अब त्यो okay, किरण रन अफ आदर्श वहाँ हामीलाई कल गर्नु भएको थियो कुरा गानी रहौ वहाँसँग तपाईफेनि ग्राहक म स सबै भागिसन अनको लागि कल गर्न सक्नु भएको छ तपाईलाई नम्बर थाहा नै छ र अल्ससासि लाइनमा स्वागत गरौ हेलो हेलो नमस्कार from ददा नमस्कार नमस्कार नमस्कार को हुनुभयो हजुर म मकवानपुरका ककडा एक जास्टरबाट कृष्ण लामा फोन निकालेछु कृष्ण के छ एकदम ठिक ठक छ अनि सोमदाको के छ होला यो एकल यात्री किन राख्नुभयो होइन मलाई कुनै बेला राखिहालौँ कि भन्ने जस्तै कुनै बेला जस्तै फिलिङ भएको थियो यात्रा गर्ने बिर्सले हो कि होइन दाजु यस्तो हुन्छ नि त मान्छेको जिन्दगीमा हो अब यस्तै भिडै भिडको भीड़ संसारमा जिउँदा पनि कहिले कहीँ आफूलाई एक्लो जस्तो फिलिङ हुँदो रहेछ त्यतिखेर मलाई टक्कै मनमा छ हजुर यस्तो चाहिँ राख्दा एकदम यस्तै राख्दा चाहिँ ठिक ठिक हुन्छ कि भनेर मलाई त्यस्तो टक्क राख्न मन लाग्छ त्यतिखेर राखिहाल्यो कि दाजु यो अब हटाउनु पर्ने प्रस्तुति त होला नि है, ला ला ला है, ला है, है अह अहिलेसम्म हटाउनु पर्ने त्यस्तो परिस्थिति सृजना भएको छैन त्यस्तो भइहाल्यो भने म टक्क फेरि त्यसलाई चाहिँ हटाइहाल्छु हटाएर त्यति बेला चाहिँ कृष्ण लामा मात्रै <laughs> <हाँ दिल लाए। laughs> okay, भन्नुहुन्छ है हजुर हजुर कृष्णजी खाना खानु भयो भएको छैन अहिले दादाको मेरो जसरी जिउन जिउन जानियो भने जोस् अब रमाइलो छ लाइफ भन्ने जस्तो लाग्छ विशेष गरी दाजुलाई अनि कन्ट्रोल रुमका दादालाई अनि मेरो भाइ विदेशमा रहनुहुने मेरो भाइ के अरे रहने रमेश भाइलाई धेरै मिस आइमि के अरे धेरै मिस गरिरहेको छु भन्न चाहन्छु अनि विकास भाइ अब रेडियो सुनेर बसिरहेको छ अनि विकास भाइलाई अनि मम्मी बुवा अनि उता पदमपुरतिर मेरो दिदी भेनाहरूज्यूहरू हुनुहुन्छ अनि उता पदमपुर दुर्पातिर धेरैजना साथीहरू हुनुहुन्छ अनि यता टाढीतिर दिदीहरू हुनुहुन्छ अनि यता मकम पनि दिदीहरू हुनुहुन्छ अनि उता काठमाडौँतिर दिदीहरू अनि भेनाज्यूहरू अनि उता दाईहरू हुनुहुन्छ उहाँहरूलाई पनि धेरै मिस गरिरहेको छु भन्न चाहन्छु अघि भर्खर फोन गर्नुभएको थियो अनि उता माडीतिर पनि मेरो साथीहरू धेरैजना हुन्छ माडीतिर पनि धेरै मिस साथीहरूलाई सबैलाई मिस गरेको छु भन्न चाहन्छु यतिखेर यहाँमा कनपुरका गाउँवासी मलाई धेरै माया गर्नुहुने सम्पूर्ण मेरो आफन्तहरूलाई मलाई त्यसमा लामा ब्लोन एकाले भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई यतिखेर रेडियो अर्पण टिउन गरेर बस्नुहुने सम्पूर्णलाई दाजु हस् नमस्कार कृष्ण लामा छौँ यो लाइनमा तपाईँले फोन गर्न सक्नुहुनेछ हामीसँग कुराकानी गर्नुको लागि यति बेला अर्को आवाज राख्ने बेला भएको छ यो आवाज राख्छु काु तिमीसँगै सानो एउटा बिन्ती गर्छु सय जुनीमा तिमै बोन पासमा सँगसँगै हुन पा तिमी टाढा भयो भने कर्ति छु मेरो छ यस्तो माया जो कोही माया हुन्छ तिमीसँगै सानो एउटा निम्ति गर्छु सोजाउनेमा तिमीलाई पुन पासुना पा, सानसँगै रुन पामी टाढा मर्छु वायुहित हाजिर छु आवाज स्पेसिफिक एडभान्स फागस समस्त आदरणीय श्रोता मित्रहरूमा हार्दिक सुनुवाइ गरेको छु यो अर्पण शुभसांस रेडियो अर्पण 104.5 मेगहर्स र इन्टरनेट अनलाइनमा radioarkon.com बाट पनि सुनुवाइ गरेको छु आवाज सम्कमार्को यो आवाजले धमाईको रेडियो सेट्स समर्थनका लागि मित्र विष्णुको सहयोग मिलेको छ सँगसँगै केही मिठा आवाजहरूबाट तपाईँलाई हामीले मनोरञ्जन दिइरहेका छौँ सँगसँगै यति बेला हामीले एउटा आवाज पनि राख्यौँ तिमी सँगै भाषा गर्छौँ कार्यक्रममा सहभागी सुनको लागि तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा फोन गर्न होला, हो वन्देन। बाबा माया जी हो <laughs> <laughs> न शान्तिको नामै लिन्थेन होला होइन शान्ति जुड़ जुड़ जुड़ के खाली? खाना -खान खाना बकर, सुना सुना एक ठीक खाना एकछिन पछि बल्लै हुन्छ सर्वप्रथम हजुरको लागि अनि टेक्निसियनमा हुनुहुने विष्णु दादा र राज दादाको लागि अनि रिजन दादाको लागि सम्झना दिदीको लागि प्रतीक्षा दिदीको लागि सूर्य दादाको लागि सुभाष दादाको लागि अर्पण होल युनिटको लागि अनि कोराकमा बस्नुहुने सम्पूर्णको लागि अनि मेरो बहिनी पार्वतीको लागि अनि मेरो घर परिवारको लागि अनि रोथरमा हुनुहुने मम्मीको लागि अनि दाई भाउजीहरूको लागि काँक्रामा बस्नुहुने सम्पूर्ण साथीहरूलाई अनि मेरो दाई भाउजीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो आफ्नो मान्छेको लागि सन्जी लामा टबाट कल गर्नु भएको थियो अर्को साथी हुनु ठिकै छ अनि के गर्नु तपाईँ बस्नु नि मेरो भाइ हुन्छ नि के के भइरहेछ सुनाउनुहोस् नौलो पानी पर्यो यता पनि चितवनमा पनि र यहाँ झाटारमा प्रायः सबैले रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई र मेरो साथीहरू किरण लक्ष्मण कुमार दिदीलाई स्कृतिलाई र मल विकास भनेर तिमी सम्पूर्णलाई सुटौ नमस्कार विकास मकवान लागि सय चारमा आज हरेक दिन आउने गर्छौँ बेलुका सात बजीको समयमा साढे सात बजीसम्म तपाईँको साथमा रहने गर्छौँ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार हजुर को बोल्नु भयो पार्वतीजी अनि साउनमा त विशेष गरी शिवाजी पूजा गर्ने गरिन्छ कतिको पुज्नुभएछ आफ्नो शिवलाई सुनाउनुहोस् न के हुनुहुन्छ खाना खानु भयो हस् त छुटौँ नमस्कार पार्वती खोराकल गर्नु भएको थियो कुराकानी र कार्यक्रममा तपाईँसँग कुराकानी गर्दा गर्दै कार्यक्रमबाट विधा माग्ने बेला पाएको छ सा। सुनेर साथी भयो तपाईँलाई धन्यवाद त्यसै गरी आज हामीलाई फोन गर्ने निलम अनि लिजा किरण त्यसै मा शांति बिकाश पार्वती तय धन्यवाद सुझाव सलाह प्रतिक्रिया ना